हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा कार्यक्रम अर्पण शुभ नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षा साथ मिलिरहेको राज र म छु लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुरामा रहेर रह पनि अर्पण शुभ बसाइलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन आउने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात लोकप्रिय रेडियो रेडियो अर्पण एक सय आज हामीले निकै नै रमाइला लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्ग गरिराखेका छौँ हामीले भाका मार्फत आफ्ना आफन्त इष्ट महरूलाई सम्झिन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वा... स्वा... स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार हजुरको नयाँ नबर हम सब ठीक के हो है बीत तीन ऋषिजी कार्यक्रम आजिने खुशी लगे अलग नमस्कार यति बेला भण्डाराबाट ऋषि अधिकारी आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झाउन राखेर गइसक्नु भएको छ हामीलाई पनि सम्झिरहनुहुन्छ माया गर्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी टेलिफोन नम्बर हामीले खुल्ला राखिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते अनिताजी के छ तपाईँको नयाँ नबर हाम्रो पनि सबै ठिक छ निचा काम्रातिरको के छ नैनो लुखा भयो। जानुस। ए сега न नउलो त्यही हो। अनि इचकमनतिर कतिको पानी परिरहेछ? इचकमन चाहिँ अस्ति परेको थियो र अहिले परेको छैन। अस्ति चाहिँ परेको थियो आज चाहिँ परेन है। आज। अनि खाना खानु भयो कि नाइ? ए काय गो छैन भक्खर बनाएर तयार हो। ल मिठो बनाएर मिठो तरिकाले खानुलाई। हँ तपाईले नि हाम्रो पनि कार्यक्रम सकिने लागथ्यो नि सान्ता जी। ै हुन्छ मेरा साथी सिमरनलाई अनि गइबाट दिदी भेटालाई अनि तिटर बस्ने अङ्कल आन्टी खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ सा। टेलिफोन समरका उहाँकै मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार बोल्दै हुनुहुन्छ चिसो पानी बाटो अनि के छ सुदीपजी तपाईँको नयाँ खबर चिसो पानीतिर कतिको चिसो छ अघि नै बिहान चाहिँ पानी परेको थियो अहिले चाहिँ रोकिएको है अनि खाना खानुभयो कि नाइन आजको दिन के कसरी बिताउनु भयो नि तपाईँले हुन्छ सुदीपजी कार्यक्रममा आउनुभएको छ कहाँ कसलाई सम्झिने हुन्छ सुदीपी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ चिसो पानीबाट सुदीप चेपाङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर के छ तपाईँको नयाँ नबरै छ अलि छ होइन बिहान चाहिँ यसो पानी परेको थोरै शीतल जस्तो लागेको थियो थोरै गर्मी भइहाल्यो होइन अनि खाना खानु भएकै भएन मेघनाथजी भएको छैन पकाउँदै हुनुहुन्छ हुन्छ <laughs> मेघनाथजी कार्यक्रममा आउनुभएको छ कि कसलाई सम्झिने विशेष त हजुरलाई धन्यवाद रेडियो अर्बन परिवारलाई मेरो घर परिवार <laughs> मेरो सासुहरू <बाई> <laughs> र मलाई मेघनाथ नदिने सम्पूर्णको लागि हुन्छ <laughs> मेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार नमस्कार यति बेला रनापा पाठ्य मेकनाथ न्यौपा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट आकाश आकाश चाहिँ के छ तपाईँको नयाँ नौलो खबर अनि हम लोग ठीक बिहान से इसो थोड़े पानी परगे थे अलग शीतल महसूस करना पाते थे तर दिशो घाम लगे तर गर्मी नहीं फिर भेटी हाल अकनपुर नया नवरा खबर सुना सब ठीक है होक्रमन भाषा कसला समझ धन्यवाद हजार होकाशी कार्यक्रम आने भाव खुशी ली छुटी जो नमस्कार त्यति बेला मकवानपुरबाट आकाश थिङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन समर्गमा कोही आउनुहोस् नमस्ते हजुर खाना भएको छैन हुन्छ कार्यक्रममा आउनुभएको छ निमेष कसलाई सम्झिने हुन्छ निमेषी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला मकवानपुरबाट निष् आउनु भएको थियो हामीलाई सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ र आफ्नो आफन्त इष्ट मित्रहरूलाई आफ्नो सम्झनाहरू सधैँ बाँड्नुहुन्छ टेलिफोन सम्म्रहका मात्र हुनुहुन्छ आउनुहोस् गरौँ हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ आजको दिन के कसरी गरेर बिताउनु भयो भनेको मैले नमस्कार यति बेला पर्ययाकोटबाट दिनेश आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो नमस टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विचेत भइसकेको छ सुन्ने र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ आफ्नो कामबाट घर फर्किँदै हुनुहुन्छ होला तर पनि मोबाइलको सेटमा भए पनि रेडियो अर्पणमा आउने कार्यक्रम अर्पण र सुबसाँझको बसाइ छुटाउनै मन लागेको छैन भने पनि तपाईँलाई आउन मन लागेको छ भने चाहिँ शा, शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस भएर आउन सक्नुहुनेछ नत्र भए सुनेर साथ दिए पनि हामीलाई खुसी लाग्नेछ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हुनुहुन्छ अनि के छ सिद्धितिरको नयाँ नौलो खबर शिरबहादुर जी सबै ठिक छ अनि तपाईँको के कस्तो छ नि नयाँ नौलोसै त्यस्तो छैन हजुर हुन्छ श्रिरबहादुरजी कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिनेसीको लागि अर्को नै हुन्छ श्रीबहादुर कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छौँ नमस्कार यति बेला सिद्धी पाँचबाट शिरबहादुर चेपाङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हुनुहुन्छ तपाईँको नयाँ नौलो ना खबर के छ भनेको मैले अनि मेरोमा बस्ने मम्मी बुवा अनि शर्मिला तामाङ अनि कुमारी सुनिना अनि मलाई उहाँ भुने काम हुने दाई भाउजू अनि भाइलाई रामकुमार भाइलाई र मलाई कल्पना त होला तिनी नति सम्पूर्णलाई दादा हुन्छ कल्पनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट कल्पना तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आज हामी निकै नै रमाइला लोकदोहोहरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ हामीले बजाउने लोकदोहोहरीरी भाका मार्फत तपाईँ आफन्त इष्टमित्रलाई सम्झाउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो खबर एकदम ठिक ठाक छ अनि खानी भएको छैन हुन्छ आकाशजी कार्यक्रममा आउनु भएको छ कसले सम्झिने खुसी लाग्यो अहिले भने छुट्टिन्छ यति बेला परियाकोटबाट आकाश लामा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा खुई मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट बोल्नु सिमरनजी के सु नै अनि खानपिन भयो कि भएको छैन कार्यक्रम सकिनेलाई कति हुनेछ हुन्छ सिमरनजी कार्यक्रममा आउनुभएको छ कहाँ कसरी सम्झिने चिन्छ होइन हुन्छ सिमरनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छु नमस्कार यति बेला दारीचुकबाट सिमरन आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ र सम्झनाहरू पनि बाँड्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट कोहीबाट सरस्वती अधिकारी नयाँ नौलो खबरै छ हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेटीको हुने कुरै भएन नि त भएको छैन बनाउँदै हुनुहुन्छ होला है आउनु सरस्वती कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला टाढीबाट सरस्वती अधिकारी आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ चा। शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ आउन सक्नुहुनेछ हामीले खुल्ला राखेका छौँ दुईवटा बाटो तपाईँको लागि र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार <laughs> नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले बुझ्न सकिरहेको छैन कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो हजुर नमस्कार <laughs> टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँको आवाज चाहिँ अलिकति मैले बुझ्नु नसकेको कारणले सम्पर्क विच्छेद भइसकेको छ टेलिफोन सम्पर्कमा फेरि पनि कोही मित्र हुनुहुन्छ हाम्रो उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ प्रेम प्रेम जी गुना गुना गुना दादा अनि के कसरी बित्यो तपाईँको दिन आज अनि दबाई चाहिँ टाइममै खानु होला नि है हुन्छ कार्यक्रममा आउनु भएको छ प्रेमजी सम्झिन समीर तामाङ राजेश तामाङ सञ्जयाराम चेपाङ इन्द्र कुमार चेपाङ मिलन चेपाङ भाइ दुबईमा बस्ने सन्दीप भाइलाई मलेसियामा बस्ने प्रदीप भाइलाई हुन्छ प्रेमजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार उहाँ अलिकति स्वास्थ्यको चाहिँ अलिकति कमजोर हुनुहुन्छ आफ्नो स्वास्थ्य राम्रो तरिाल गर्नुहोला प्रेमजी तपाईँलाई रेडियोहरू पनि एक सय चार थौलो पाँच मेगाहजको पुरातर्फबाट चाहिँ आफ्नो स्वास्थ्यको राम्रो तर ख्याल गर्नुहोला भनेर एउटा जानकारी दिन्छु र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म को कुमार कुमार हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेटीको कुरै भएन नि तसरी बिताइरहनु भएको छ दिनहरू मित्रले कार्यक्रममा आउनु भएको छ कुमारजी कसलाई सम्झिने सम्पूर्ण मकवानपुर कुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छु नमस्कार यति बेला म कुवानपुरबाट कुमार लामा आउनुभएको थियो हामीलाई सम्झिराख्नुहुन्छ सुनै छपन्न बाँच त्रिसठी तिन सय बत्तिस र सुन्य छपन्न बाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्लै टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार बोल्दै हुनुहुन्छ अनि चितवन चाहिँ के कतिले आउनुभयो तपाईँहरू मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ तपाईँलाई चाहिँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मिघाजमा धेरै धेरै स्वागत छ सानो फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ बिर्सिनु भएन नि त हुन्छ सानो सम्झिने हुन्छ सानुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला सानो पौडेल आउनुभएको थियो चितवनको साथी बाक्लुङ बाटो बसाइ सर आउनुभएको रे र उहाँले पनि आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँ सम्पर्क विच्छेद भइसकेको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला शून्य सौपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको फेरि जानकारी गरायो नम्बर र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार हुनुहुन्छ इच्छा जुर तपाईँको नयाँ नबर एकदम एकदम ठिक छ हजुर अनि के कसरी बिताइरहनु भएको छ दिनहरू सुन्ने टिभी हेर्ने होइन अनि खानपिन भयो कि नै मिठो मानेर खानु कार्यक्रम सकिने लगती हजुर हुन्छ तुलबहाजुर कार्यक्रममा आउनुभएको छ कसलाई सम्झिने हुन्छ तुलबहादुर जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला इच्छा कामनाबाट तुलबहादुर आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँलाई पनि मन लागेको छ आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना भने सुनिस पर्ण र तेत्तिसको दुइटा बाटो खुल्लै छ टेलिफोन सम्रगमाकै मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार अजूर। नमस्कार हजुर कहाँबाट बोल को बोल्दै हुनुहुन्छ बसी बसेल बित्यो उठ्नु त भएन नि उमेश उठ्या दिदीहरूलाई भालमारामा बस्ने रिमा दिदीलाई हुन्छ उमेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नहोस् क्या यति बेला पर्याकुटबाट उमेश आउनुभएको थियो र आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ साथीहरू आज धेरै आउनुभएको कारणले चाहिँ अलिकति गीत राख्न पाएको थिएनौँ अब क्रममा तपाईँको लागि यो सुधुर आवाजमा सजिएको रमाइलो गीत तपाईँको लागि राशिफलमा लेखेको छ अब मलाई रुनु पर्ने छ अरे यो निकै नै रमाइलो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ कार्यक्रम लोक अर्पण शुभ साँझको हुनुहुन्छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ अनि रिसार पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ <maman> <contincentive, मारी>、<maman> अनि के छ जलमाया चाहिँ तपाईँको नयाँ नै हाम्रो पनि सबै ठिक छ बिताउनु भने आजको दिन दे पकाउँदैछ मिठो मानेर खानु होला है कार्यक्रम सकिने लगाए हुन्छ कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने भाइको लागि बहिनीहरू अनि छोरी स्मेतीको लागि अनि म जमा तमाङ भनेर चिनि नै अर्को बस्नुभयो हुन्छ जन्मायाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला जलमा यहाँ खलान आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई रा सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार हजुर <tell> टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विचित भइसकेको छ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर आउने खुल्लै छ र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो आजूर, आजूर, नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ दारीचोकबाट अलिकति तपाईँको नाम चाहिँ मैले बुझिनँ के छ तपाईँको नयाँ नस छ टुसम्म त पुगेको छैन नि दुईसम्म त पुगेको छैन नि भनेको ठिकै भन्नु पर्यो हुन्छ कार्यक्रममा आउनुभएको छ कसलाई सम्झिने आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आउँदै गर्नुहोला अहिले भने छुटिन्छ नमस्कार आ, नमस्कार दादा यति बेला दारीचोकबाट मिलन आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार Mm. सोनाम के छ तपाईँको नानीहरू खबर सबै ठीक छ हजुर अनि के कसरी बित्यो नि तपाईँको दिन आज त्यतिकै बसी बस गएर बित्यो है अनि खाना खानु भयो कि नाइ दाना खाइसक्नु भयो अनि कति चाँडै खानुभएको त भोक लागेपछि खानु परिहाल्यो नि होइन हुन्छ कार्यक्रममा आउनु भएको छ कुमार प्रेम प्रगल विराट पार्वती सोनाम भनेर चिने नचिने सम्पूर्ण कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले नमस्कार, नमस्कार। ये बेला कैराकट सुनम आई थी हमी सद समझा हमारा माया कर अपना आपत इष्ट सम्झना समझना राख्ह तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै लागि सम्झना समर्पणहरू लिँदा लिँदै आजको यो श्रृङ्खलाबाट विदा पनि भइसकेको छ भोलि अर्को श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ यति जसम्म रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भण्डाराबाट ऋषि अधिकारी इच्छा अनिता चिसोपानीबाट सुदिप चिपाङ रनपाबाट बाट मेकनाथ न्युपाने मकनपुरबाट आकाश तिङ र मकवानपुरबाट निमेश थिङ र पर्ययाकोटबाट दिनेश सिद्धिपाजबाट शिरबहादुर चिपाङ कुरागबाट कल्पना तामाङ परेवाकोटबाट आकाश लामा दारेचोकबाट सिमरन रानीबाट सरस्वती अधिकारी धादिङबाट प्रेमबहादुर तिङ मकवानपुरबाट कुमार लामा र बाक्लुङबाट बसेसर राउनुहुने चितौंमा हुनुहुन्छ सानो पौडीले फोन गर्नुभएको थियो र इच्छा तिलबहादुर तुलबहादुर र परियाकोटबाट उमेश कोराकबाट जलमाया खलान र देचोकबाट मिलन र अन्तिममा फोन गर्ने साथी कोराकबाट हुनुहुन्थ्यो सुनम फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई हृदयदेखि नै धन्यवाद भन्दै तपाईँको लोक सङ्गीतको सहयात्री दिवस मगर पनि आजको यो कार्यक्रम अर्पण शुभ साँझको श्रृङ्खलाबाट बिदा हुन्छु नमस्कार गरेछु चिठी लेख्ने जमानै हराए तिमीलाई सम्झिरो मोबाइल अफगारेको छु मेरो अर्को नम्बर म फुलघार साथी सङ्गर गफ गरेका छु मेरो अर्को नम्बर गाँव समाज को दर्पण सुन्न हो रेडीओ आर्पण टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा बाल स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक, पटक खोकी लागिरहने छाती लगातार घेर भइरहने पटक पटक हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोखा रोग लागिरहने छाती दुख